रायण श्री नारायण भजलेन नारायण भएको भय भञ्जन जनम दुःख नि कन्दन सचिदानन्द भगवानको भगवान कृष्ण को कृष्णको प्राकट्य महोत्सव हुँदैछ कसैले पनि मनमा शिथिलताको अनुभूति नगर्ने मैले हिजो निवेदन गरेका थिएँ आज प्रभु प्राकट्य हुन लागेका यस महोत्सवको शुभ घडी पारेर त्यस पावन श्री राधा माधव शरणागति भगवत धामको उत्थान र विकासको लागि शुभ अर्पण भगवान्का चरण कमलमा आजको दिन पारेर गर्नुभयो भने त्यसको अलग्गै महिमा हुन्छ भनेर र विराटनगरबाट एउटा सन्देश अलि अगाडि आएको छ एउटा परिवारबाट जसलाई हामीले यस आयोजक समितिको उपाध्यक्ष पदमा वर्ण गरेका गा थियौँ इन्दिरा रिजालजी उहाँले केही सन्देश पठाउनु भएको छ त्यो सन्देश अहिले एकैछिन पछि प्रकाशित हुनेछ केही उहाँले आजको दिन पारेर उपहार अर्पण गर्नुभएको छ जस्तो छ जति छ जे छ त्यो श्रद्धेय रूपपछि सबैका सामु प्रकाशित हुनेछ आजको दिन पारेर विशेष गरी भागवत कथाका श्रोताहरूले अघि पछि गरीआएको भन्दा केही विशेष रूपमा आफ्नो उल्लास उमङ्ग भगवानप्रतिको श्रद्धातिरेखलाई व्यक्त गर्ने गर्दछन् त्यस्तो परम्परै छ नन्द महोत्सव भनेर सबै त्यस लक्ष्यले उत्साहसित यहाँ आएका हुन्छन् भक्तहरूले त्यो मर्म त्यो मर्यादा अवश्य राख्नु नै हुन्छ एउटा सन्देश सानो सानो केही सुनेको मैले तु रूपमा के छ त्यो पछि अब प्रकाशित हुनेछ भक्तवत्सल भगवानको त्यसरी समस्त देवता ऋषिमुनिहरू भगवानलाई पुकारर्छन् प्रभुले ब्रह्माजीलाई निमित्त बनाएर एउटा सन्देश दिनुहुन्छ हे समस्त भक्तजनहरू मैले निकट भविष्यमा देवकीनन्दन वसुदेवनन्दन भनेर प्रकट हुने निश्चय गरिसकेका छु समस्त देवकन्याहरू देवताहरू मेरा दिव्य लिलाहरूमा सहयोगी बनेर जानु व्रजवासीहरूको विभिन्न भूमिकामा प्रकट हुनु ब्रजको जीवनमा र मेरा अंशस्वरूप शेष भगवानलाई मैले पहिलो अवतारमा अनुच बनाएको थिएँ यस अवतारमा म अग्रज बनाउँदैछु उहाँलाई म अग्रज बनेर आउनुहुनेछ मेरा दाजु भनेर बलदेवजी भनेर शेष भगवान् र मेरी योगमाया आए पनि मेरी सहायका हुनेछन् हजुरहरूले सबैले देवता ऋषि मुनिहरूले आश्वस्त भएर रहेको हुन्छ म निकट भविष्यमा अवतार लिँदैछु अब भनेर भगवान्ले यसरी आश्वासन दिनुभयो प्रजा ब्रह्मा समस्त प्रजाहरूको कल्याणको लागि सारा लोकको कल्याणको लागि त्यसपछि महाराज परीक्षितजी त्यसबेला सुरसेन देशको राजधानी मथुरा नगरी थियो उग्रसेन महाराज राज्य गर्नुहुन्थ्यो त्यस बेला उग्रसेन महाराजको राजधानी मथरा नगरी थियो कंस नाम गरेको छोरो थियो एउटा र एउटी पालिता पुत्री देवकी नाम गरेकी कन्या थिइन् ती दुवैलाई ला लालन पालन गरेर उहाँले ठुलो बनाउनु भएको थियो अब बढ्दै बढ्दै गएर विवाह योग्य उमेरकी भाकी देवकीजीको वृष्णवंशी यदुवंशी वशुदेवजीका साथमा विवाह हुने तय भयो माङ्गलिक विधि साथ शुभ समयमा बरियातीहरू आए बाजा गाजा मंगलमय बज्न लागे अत्यन्त मंगलमय पावन भावना अनुसार शुभ विवाह वैदिक विधि अनुसार सम्पन्न भयो महाराज उग्रसनले दिल खोलेर आफ्नो कन्यालाई उपहार स्वरूप दिनुपर्ने वस्तुहरू उपहार दिनुभयो रथहरू भए घोडाहरू भए हात्तीहरू भए सेवक भए इत्यादि र त्यसपछि अब वरबुको विदाको बेला आयो कंश अत्यन्त भावुक बनेर आयो र भन्न थालो मेरो बहिनीलाई म आफै रथ हाँकेर पुर्याएर आउँछु मेरा बहिनी ज्वाइँलाई भनेर रथ सजायो त्यसमा वसुदेव देवकीजीलाई राखेर आफै रथ हाँक्दै अब घर घर घर घर गर, गर्दै गर, गर गर प्रस्थान गर्न लाग अलिक परखुला आकाश पनि पुगेपछि आकाशवाणी भयो कंक्ष जसप्रति यस्तो ममता दर्शाएर त मेरी बहिनी मेरा बहिनी ज्वाइँ भनेर मरिमेटेर रथ आफै हाँकेर पुर्याउँदैछस् यिनै देवकीजीको यिनै देवकीको आठौँ गर्भको रूपमा तेरो काल प्रकट हुनेछ याद राख्नु भनेर आकाशवाणी कंस तुरन्तै झस्क्यो ए त्यसो हो त्यसो भए त मेरी बहिनी होइन देवकी त मेरो लागि विषणता रहेछ मलाई मार्ने काल पैदा गर्ने म अब देवकीलाई जिउँदिरहन दिन्न भनेर तुरन्तै बायाँ हातले केश पास पक्र हातले खड्ग पक्रेर देवकीजीको गर्दन काट्न तयार हुन् वसुदेवजीले हात जोडेर भन्नुभयो हे कंस रा कुल हे भोज भूषण हे मथुराका भावी नरेश यो सुहाउँदैन हजुर वीर व्यक्तिलाई एक त पुरुष जातिले स्त्री जातिमा हतियार नचलाउनु भनेको छ त्यसमा पनि आफ्नै बहिनी छोरी सामान त्यो पनि विवाहको बेलामा यसो गर्न सुहाउँछ हजुरलाई यो राम्रो भएन नगर्नुहोस् यो काम भनेर मनौती गर्नुभयो वसुदेवजीले तर मानेन कंसालाई ऊ त देवकीलाई मारेरै छोड्छु भनेर उताहरू भइरहेका थियो वसुदेवजीले प्रतिज्ञा गर्नुभयो कंसा राय यिनका पैदा हुने बालकहरूबाट नै हजुरलाई डर छ एक एक बालक जति हुन्छन् म सामु उपस्थित गरिदिउँला अनि के अरे जिउँदो राखेँ राख्नु मारिदिए मारिदिनु तिनको जीवन हजुरको आत्मा हुन्छ म सबैलाई सुम्पिदिनेछु भनेर प्रतिज्ञा गरेपछि मुस्किलसँग कंक्ष मानु र जहाँ पुर्याउनु थियो वरबुलाई वसुदेव देवकीजीलाई पुर्याएर आयो समय बित्दै गयो देवकीजीका पहिला बालक भए कीर्तिमान नाम गरेका अत्यन्त सुकुमार अति सुन्दर मनोहर आकृति भएका बालक थिए वसुदेवजी जानुभयो र माग्न थाल्नुभयो देवकी यो बालकलाई मलाई देऊ मैले लिएर जानु छ कंस कहाँ मैले प्रतिज्ञा गरेछु जति बालक भन्छन् लिएर आएर हवाला गरिदेऊला तपाईँको भनेर मलाई देऊ यो बालक दे देवकीजीले भन्नुभयो होइन प्रतिदेव यसो नभन्नुहोस् यो मेरो हृदयको टुक्रोलाई नलगिदिनुहोस् मलाई थाहा छ कंसका अगाडि लैजानुको मतलब के हो यति निष्ठुर नभन्नुहोस् प्रतिदेव नलगिदिनुहोस् यो बालकलाई भनेर देवकीजी रोइरोइकन काखमा च्यापिराख्नु का भएको थियो बालकलाई वसुदेवजीले भन्नुभयो मलाई असत्यवादी सिद्ध हुन नदेऊ त्यस्तो स्थिति नल्याउ देवकी देऊ मलाई बालक भनेर भन्दाखेरि छाती पिटी पिटिकन रोइरहेकी देवकीका हातबाट देवकी, हात देवकी नमानिरहेको अवस्थामा वसुदेवजीलाई लिनै पर्ने मन बनाइसकेको अवस्था उहाँले जबरजस्ती खोज्नुभयो देवकीजीका काखबाट छाती पिट्दै लोटपुट गर्दै देवकी रोएर त्यहीँ पल्टिनुभयो वसुदेवजीले त्यो बालकलाई लिएर गएर कंक्षको महलमा पुर्याउनु लगेर त्यहाँ राख्ने बित्तिकै बालक रोइराखेको थियो त्यो बालकको रोजन सुनेर कंसले भनौँ मलाई यस बालकबाट कुनै डर छैन वसुदेवजी लिएर जानुहोस् मलाई त आठौँ गर्वबाट पैदा हुने बालकदेखि चाहिँ भनेर यस प्रकारको कुरा भनौँ र वसुदेवजीलाई फर्काइदिउँ दे। वसुदेवजी बालकलाई लिएर आउनुभयो त्यस बालकलाई फेरि काखमा लिन पाउँदा देवकीजीलाई गएको प्राण प्राप्त भए जस्तो भयो हृदयमा लगाउनु आशीर्वाद दिनुभयो चुम्नुभयो र पहिलो बालकको यो क्रम अब अघि बढ्दै जान्छ कंश मथुराको भवनमा रहन्थ्यो आफ्नो महलमा एक दिन बिहानको बेलामा बडो सुन्दर किर्तनका ध्वनिलाई उसले कानमा सुन्न पायो जौ कृष्णलाई जिन्दगीको घर छैन हजौ कृष्ण राई जिन्दगीको घर छैन हजौ कृष्ण ला हजौ भगवान को यसरी देवर्षी नारदजी हरिगुण गाउँदै बिणा बजाउँदै आइपुग्नु भयो कंसले उठेर स्वागत गरू कसरी दर्शन पाइयो बिहान बिहान देवर्षिजी भनेर श्रद्धा नारदजीले भन्नुभयो कंस राय मतलब तिम्रो शुभ होस् भन्ने चिताएर केही कल्याणको कुरा बताइदिऊ भनेर आएको कस्तो कल्याणको कुरा बताउन आउनुभयो त भन्दा हेर याद गर्नु तिमी परु असुर पक्षका देवपक्षका तिम्रो दायाँ बायाँ वसुदेव आदि जति पुरुषहरू छन् देवकी आदि जति स्त्रीहरू छन् यी वृष्णवंशी हेदुवंशीहरू सद्ेव पक्षका परे यिनीबाट तिमीले सधैँ सुरक्षित रहनुपर्छ याद राख्नु यति भन्न आएको भनिदिनुभयो यी दुष्ट आसुरी वृत्तिका पोषकहरूलाई चाँडोभन्दा चाँडो भगवान्को सामु पुर्याएर तिनको समन गरिदिने योजना गर्न देवरसिंह नारदजी भगवत कार्य साधक बनेर अगाडि बढ्नुहुन्थ्यो डेली सुकै त्यति भनिदिनु भयो र गइहाल्नु भयो त्यसपछि हरिगुण गाउँदै वीणा बजाउँदै देवर्षिं नारदजी गएपछि कंसले सोचो अच्छा त्यसो हो ए जति विष्णुवंशी यदुवंशी मेरो दायाँ बायाँ छन् ती सबै देवपक्षका म चाहिँ असुर पक्षको त्यसो भए म यिनीहरूलाई अब एकलाई छोडिदिन भनेर त्यस्तो हट ठान र वेव देवकी जीर यता आफ्ना बिहान बिहान गएर छक्यायो उसले महाराज उग्रसेन त सा त्यस्तो बिहान एकदम ब्रह्मुहुर्तको बेलामा आएको आफ्नो प्यारो स्नेहमय छोरो आदेशको बुद्धि सुध्रेछ अब यसले अर्को बाटो लिएछ जीवनको भन्ने आशाले कतिपयले भरिएको हृदयले हेर्नुभयो महाराज उग्रसेनले कतिपय सैनिक पनि लगाएको थियो पाँच जना सिपाही पनि थिए साथमा उसको पछि पछि गएर दुर्योधन जब सङ्घ पर्यो बाबु आज यति बिहानै कसरी आयो के लक्ष्यले आयो के भन्न आयो बडो आशाले भरिएको हृदयले महाराज उग्रसेनले सोध्नुभयो कंशवंश पिताश्री हजुरको विशेष सेवा गरौँ भनेर आएको आज होला विशेष सेवा भन्ने ठान्नुभयो उग्रसन महाराजले एकैछिन पछाडिका सिपाहीहरू तर इसारा गरेर भनौँ सिपाही हो अगाडिबाट महाराजालाई हतकडी लगाऊ सिपाहीहरू हतकडी लगाउन लगा। अगाडि बढे महाराजा उग्र सेनका हातमा बाँधेर हत्कडी लगाइराखेका छन् बाबु यो के गर्न आएको तिमी आज बिहानै के गरे बाबु यो तिमीले मलाई पिताश्री हजुर थुप्रो लागि बोक्छुस् अब हजुरले कष्ट गर्ने दिन गए आजसम्म म थोरा हजुरले चलाउनु हुन्थ्यो अब त्यो चलाउने काम हजुरका छोराले गर्छ हजुरको अब विश्रामका दिन आए केही मर्जी नहुने शान्त रहने हतकडी लगाउन लगायो त्यसपछि फेरि इसारा गरौँ लैजाओ महाराजलाई लगेर त्यही जलखानामा राख जहाँ देवकी वसुदेव छन् वसुदेव देवकी जुन कोठामा छन् त्यसैसँग जोडिएको अर्को कोठामा राखिदिनु मनमा खसखस बस महाराज पिताश्रीलाई खसखसकै मनमा आएछ भने आफ्नो ज्वाइँ साहेबसँग आफ्नो छोरीसँग कुरा गर्नुहुन्छ लगेर उहीँ राखिदेऊ भनेर इसारा गरो सैनिकहरू खिच्न थाले बाबु यो कहाँ लैजानु लाग्यो मलाई के गरे बाबु यो बिहान बिहान आएर तिमीले पिताश्री हजुरको विशेष सेवा हुँदैछ शान्तिसँग राजोस् भन्नु ल विशेष सेवा विशेष सेवा भन्दा भन्दै पुर्याइदेऊ जेलना भयो विशेष सेवा अब हकगडी लगाइरहेछ लगिदेऊ राखिदेऊ त्यसपछि एक छत्र साम्राज्य कंशले अब स्वयं निग्री हेबुबुजे सूर्य सेना महाबलह एक क्षत्र साम्राज्य निष्कण्टक राज्य बनायो आफ्नो र अब मलाई कसले के गर्छ भनेर मैमत्ता भएर त्यसरी आसुरी भावद्वारा गाड़ी बढ्न थालो खङ्छ उसका साथीहरू मित्रहरू को को थिए भन्दा प्रलम्ब आसुर बकासुर चाँडुरासुर त्रेणाव्रत महासन मुष्टिकासुर हरिष्ट द्विध पुतना केसी धेनकासुर अन्यष्टुर भूपालाण भौमादि विर वृत बाणासुर भौमासुर आदि उसका मित्रहरू थिए जरासन्त त उसको ससुरै थियो मगध नरेश यदुनाम कदनम चक्र आफ्नो ससुरो जरासन्धको साथ लिएर उसले यदुवंशीहरूलाई सताउन सुरु गर महाराज परीक्षितजी ती बिचराहरू पीड़ित भएका दुखी दुःख झेल्न विवश भएका आफ्ना आफ्ना ठाउँ छोडेर सबै यहाँबाट वहाँ उहाँबाट बसाइसर्न थाले सबलाई विचलित बनाइदियो बिचरा प्रजवासीहरू कुरु क्षेत्रका वरपर पञ्चाल देश अर्थात् पन्जाबतिर वरपर के कसको छेउछाउतिर सालवासतिर देश विदर्भ देशतिर इत्यादि निसाध देशतिर विदर्भ देशतिर आदि गरेर बसाइ सरेर आफ्नो सुरक्षा गर्न थाले कति गाउँमा आगो लगाइदिएको थियो कतिलाई सताएको थियो इत्यादि प्रकारले कंसले दिएको दु कष्ट सहेर बस्न विवास बस भएका यसरी चारैतिर आतङ्कै आतङ्क भइरहेको थियो अब त देवकी वसुदेवजीका जी का बालकहरू हुँदै गए एक एक एक एक एक एक एक एक एक एक एकलाई उसले मारो पहिलोलाई दोस्रोलाई तेस्रोलाई चौथोलाई पाँचौंलाई छैठौँलाई कसैलाई भित्तामा बजारेर कसैलाई खम्बामा बजारेर कसैलाई जमिनमा बजारेर समाप्त पारो बिचरा देवकी वसुदेवजी आँसुका घोट बिएर दिन दिन युग समान बिताउन विवश हुनुभएको